हजार मईल को बाटो एउटा सामाजिक राजनैतिक उपन्यास हो जनयुद्ध को पृष्ठभूमि में लेकिन यह उपन्यास में हमी देखे भोग का कुरा मात्र मई कतिपय पात्र रामी स्वयं को प्रतिबिंब भेट सकता उपन्यासकारले मूल पात्र धीरेन्द्रलाई माध्यम बनाएर कथा बुनेका छन् काठमाडौँमा बसेर अध्ययन गरिरहेको धीरेन्द्रको उसको बाबुसँग राम्रो सम्बन्ध छैन जेठी श्रीमतीको मृत्युपछि कान्छी भित्र का बाबु नरेन्द्रनाथलाई धीरेन्द्र आफ्नी आमाको हत्यारा ठान्दछ एसएलसी पछि जीवन कसरी अघि बढ्ला त सुन्नेलाई सुमालामा प्रस्तुत छ उपन्यास हजार माइलको बाटोको छैठौँ भाग बिहान सात बजे को रेडियो नेपाल कराए प्रवेशि को परीक्षाफल प्रकाशित तेतीस प्रतिशत विद्यार्थी उत्तीर्ण भो समाचार सब पहिले सुने नरेंद्र नाथ उनको नियमित दिनचर्या सात बजे समाचार अनिवार्य गांसि हि उ नया दिन को नित्य कर्म पी जस्तोसुक अवस्था में जापानी नेशनल पानोसोनिक ट्रांजिस्टर को मीडियम वेब सात सौ नब्बे फलानाचारोस जीवन को अभिन्न अंग भई सकते त्यस बेला उनी घरको पेढीको फलैचामा राडीमा बसेर रा, बालिष्टमा अडेश लगाएर पालपाली गुड़ पहिलो उनी कराए हुन् रिजल्ट, रिजल्ट सुति राख्या धीरेन्द्र अजय ओछ्यानमा थियो उसले कुनै प्रतिक्रिया दिएन त्यसैले सानिआमाले माइली दिदीलाई हहराइन् माइली दिदी उनको सन्देश बोक्दै ढोका ढकटक उनले तेस वर्ष गाउँभरिमा एसएलसी दिनेमा धीरेन्द्र गायत्री र मिठाराम मात्रै थिए गायत्रीले नुवाकोटमा पढेकी थिए मिठाराम पशुपति हाई स्कूलमा पढ्थ्यो ओछ्यान छोड्ने बेला धीरेन्द्रले मिठारामलाई सम्झियो मिठाराम सहर जाने साथी बन्न सक्छ भनेर तत्काल परीक्षाफल थापाउने पाउने एउटा मात्र उपाय थियो सरकारी खबर पत्रिका गोर्खापत्र राष्ट्रिय दैनिक आनन्दपुरमा गोर्खापत्र समयमा आउँदैनथ्यो धीरेन्द्रका बाको गाउँ पञ्चायत कार्यालय ग्राहक त बनेको थियो तर हुलाकबाट आउने हुँदा हल्काराले केही दिनपछि मात्र ल्याइ पुर्याउँथ्यो अझ कुनै कुनै समयमा त हुलाकीले लाजै नमानी पत्रिका हराएको खबर पनि दिन्थ्यो धीरेन्द्रले हतार हतार हातमुख धोयो सुत्ने कोठामा पुगेर सर्ट र प्यान्ट झेकेर लगाएपछि उतालातिर छ म सहरतिर लाग्छु है नैलको खैरो मोजा छालाका काला जुत्ता लगाउँदा लगाउँदै उसले सानीआमालाई सुनायो अहिले जान्छस् बाबु भोकै नजा केही खाएर जा एक गिलास दुध दिनु नि त खान चाहिँ उतै खाम्ला त्यसै बेला नरेन्द्र नाथभित्र ए सुन्त एकैछिन पकेस् उनले यति भनाए र माथिलो तलामा उक्लिए उनीतमा दस दसका दुईवटा गोर्खा पत्र किनेर सोझे घर फर्किएस के उनले नोट धेरै हातमा थमाउँदै भाँधे माइली दिदीले पित्तलको बुट्टा काटेको गिलास भरि दुध हालेर ल्याइन् गिलास समा साथ थाहा भयो दुध खानै नसक्ने गरी तातो थियो थाल दिनुहोस् त चिटो चिटो चिटो दिदिले थाल घरबाट निस्कियो पास भए भनेर म तिम शुभकामना दिन्छु आँगनमा उभिएका रेन्द्रनाथले भाने उनी भित्रैदेखि रमाएका देखिन्थे मिठारामको घर चामुन्ना देवी मन्दिर छेउमा हो बाटोमा खुल्ला फाँट पर्दथ्यो फराकिला बारीका पाटाहरू लहाउँदो हरियो मकैले ढाकिएका थिए भर्खर एक कोडमेल हल्लाई राहिला किसान काम करेतालासल पर बरालीन हिड़ा पुरुष में भेटी घर बाटो निस्के पी बाटो में भेट परिचित भलाकुसारी धीरेन्द्र पांच मिनट भित्र घर अगड़ी ाम त भर्खरै सहरतिर लाग्यो बाबु तुलसीको मोठमा जल चढाउँदै गरे कि मिठाराम कि आमाले जवाफ दिइन् एक्लै गहिले एक पुग्यो कि नेपेटार त्यहाँबाट पाँच मिनट जतिको पैदल दुरीमा पर्दथ्यो त्यहाँ बिस घर सारकी थिए र एक घर कामी नेपेटार कटेपछि लसना डोलको उकालो सुरु हुन्थ्यो र उकालो सकिएपछि डोलै डोल भएर हिँड्नु पर्थ्यो धीरेन्द्र मिठारामलाई भेट्टाउन बेतोडसित कुद्यो करिब दस मिनेट कुदेपछि लसना डोलको ढेकमा देख मिठाराम देखियो ऊ स्वा गर्दै उकालो चढिरहेको थियो उता मिठाराम टक्क अडियो कस्तो मुला स्वार्थी हो तिमी त म पनि त गाउँमै थिएँ म चाहिँ तिमीलाई सम्झिन्छु तिमी चाहिँ सधैँभन्दा बढी दुष्ट के स्वार्थी नभन न तिमी आउँछौ कि भनेर कुर्या एकैछिन त तिमी आन नआसी हिँडे त म एक गौशाला पुगे ठिक्क पे हतार हतार बस में उक्लि बस दस मिनट में रत्न पार पाई हाल तट उखापत्र कर्पोरेशन को कार्यालय नया सड़क पत्रि कार्यालय अला भवन को तल्ल तला को झाल भिट गोर्खापत्र बिक्री भई मानस झाल मरामरी थे ठेलम ठेल करने कुस्ती खेल जस्तो बल निले एक अर्थ गुच्यावरण को मिठाराम र धीरेन्द्र भूगोल पातको सिँढीमा उभिएर त्यहाँको रमिता हेर्न थाले हुलमा तछाड मछाड गरेर गोर्खापत्र किन्न सक्ने अवस्था पनि देखिएन जसले किन्न पायो त्यो पनि बहुमूल्य खजाना हातपारेझै पत्रिका लुकाएर भाग्दै अलप हुन्थ्यो किनेर ल्याएपछि कसैले पत्रिका पल्टायो भने हारा हुन्थ्यो र त्यो पढ्न नसक्ने गरी धुजाधुजा भइहाल्थ्यो केही बेरमै कर्पोरेसनको कर्मचारीले पत्रिका सकिएको भन्दै झ्यालको खापा लगाइदिइयो पत्रिका नपाउने मानिसहरू एकाएक क्रुद्ध देखिए घुस्याहा कर्मचारी मुर्दाबाद पत्रिका ब्ल्याकमा बेच्ने चोर मुर्दाबाद भन्दै एकजना उफ्री उफ्री कराउन थालेपछि अरू पनि जोड जोडले नारा लगाउन थाले ढुङ्गाहान ठोक झ्याल फोर्दै जस्ता आवाज पनि सुनियो कसैले आगो लगा खरानी पार्दै साले घुसखोरको अड्डालाई भनेर चिच्याएको पनि सुनियो चरको नाराबाजी सँगै साई साई र सुेलले भुइँमा छरिएका कागजहरू बटुलेर एक ठाउँमा जम्मा गर्यो तर उसले मट्टी तेल कागजमा खनाउँदै नखनाउँदै जनसेवानाबाट पन्ध्र बिस प्रहरी हुर्दै आइपुगे प्रहरी आएको देखेर हो हल्ला गर्नेहरू लाखापा लागि मट्टी युवक पनि टिन भुइँमै फालेर भाग्यो मिठाराम र धेरेन्द्र अझै पनि भुगोल पार्क को मुख्य छिँडीबाट यो दृश्य हेरिराखेका थिए है खै बुढापत्र त नपाइने हो क्यारे के हेर्ने हो मिठा रामले भाने हो यसो गरौँ हिँड मेरो स्कुल जाऊँ त्यहाँ सरले लैसके कि खै तेरोतिर जाने र भने स्कुल त मेरो स्कुलमा नि पुग्यो नि त पुग्नु त पुग्यो त मेरो स्कुल यहाँबाट नजिक छ भोक पनि लगायो पहिला पाएको पोखल ड्याङको त्यो यति भोजनालयमा गएर खाना खाऊँ अनि डोकार्दै जामलाई नि थियो त के छ मसँग त पैसै धेरै छैन गोर्खापत्र किन्न र बस चढ्न पुग्ने मात्रै ल्याएको छु मैले त पैसाको चिन्ता नगर्न हिँड म सिद्ध छ नयाँ सडकको पिपलको भोट मुल्ती र पसलेहरू साहित्यिक र साप्ताहिक पत्रिका फिजारेर बसिरहेका हुन्थे अघिअघि उनीहरू गोर्खापत्र पनि बेच्थे तर आज त्यहाँ त्यसको गन्द सम्म पनि थिएन सन्दै आज गोर्खापत्र नल्याएको सन्दै धीरेन्द्रले सबभन्दा छेउकोलाई सोध्यो उसको नाम सान्दाई भनेर उसलाई सुजन तन्डुकारले बताएको थियो सुजन र ऊ कहिले काहीँ साँझ त्यहाँ पुग्दथे कहाँ दिए त नि आज आज त फिल्मको टिकट चाहिँ गोर्खापत्र ब्ल्याकमा बेचिरहेछन् अनि ब्ल्याकमा चाहिँ कति पर्ने रहेछ दाई दस पैसाको गोर्खापत्रलाई पाँच रुपियाँ रे आज देवानन्दको फिल्म भन्दा पनि महँगो त अनि तपाईँसँग एउटा छैन र दाई गोर्खापत्र आजको महँगो ब्ल्याकमा पत्रै बेच्थिँदैन नि उह त्या रंजना को गेट में जाऊ त हाकूचा ने बेच राज सिनेमा हल को ढोकई में थी उसको अनुहार हिंदी सिनेमा को खलनायक मदनपुरी को जस्ते थी ठूल नाक राउडे मुख अगि पीछे ऊ सिनेमा को टिकट ब्लैक करने कर्द थे तारे मम दाई धीरेन्द्र ने एटा हथ हल्ला हाकूचा झर्की दाई पत्रिका किखा पत्रा छिका तो तीन सकते भाव कई दस रुपये अंतिम कपी हो यो। यको शर्ट भि पेट में गोरखापत्र थी हो। और बेचे ना अंत पांच रुपया में बेच हिन् दूर छोड़ दबीक एक फूल विद्यार्थी हतार हतार यत आई देखिए धीरेन्द्रले हत्तपत्त दसको नोट झेकेर हाकुचालाई दियो हाकुचाले पेटभित्रबाट गोर्खा पत्र झेकेर उसलाई दिइयो ए बिठा हिन् यहाँ त पत्रिका झिक्ने भन हार यति भोजनालयमा जाऊ भात पनि खाऊ त्यही पत्रिका पनि हेरौँला हाकुचाकै शैलीमा धीरेन्द्रले पत्रिका पेटभित्र घुसार्यो त्यसपछि उनीहरू केही थाहा नपाए भलात्मी भन्दै पाको सोचिहे पुरानो घरमा रहेको भोजनालयको धोका अलिक थियो उनीहरू नि भर्खर खुलेकाले होला भोजनालय सुनसान थियो साहु काउन्टरमा बसेर धुप पाल्दै थियो वातावरणमा धुप र भोजनको मिश्रित गन्ध थियो भित्रपट्टि भान्सा खण्डबाट मानिस बोलेको र भाँडा बजेको आवाज आइरहेको थियो साथ भातखाने एकाउन्न के मात्र फेला पर्यो धीरेन्द्रले दोस्रो श्रेणीको हारमा त्यो नम्बर खोज्यो त्यस हारिस सय उताको कुनै अङ्क थिएन तो हेरे मीठा राम ने निराश भा भा हो अब फर्स्ट डिविजन में तो होने कुरे छोटे भय थर्डम हो तो फेल भो पकना एक छीन यहाँ योग विथ हेल्ड में पर्या कि हेर धीरेन्द्र ने पत्रिका पलटा हो विथ हेल्ड में तो कर्थ तख न के पक भोलि भूल सुधार आर एक साल तस् मेरो त इङ्लिस र म्याथ बिग्रिया थियो म त म त भात सात नै खान्न हस् म घर जान्छु पख न पख पहिला भात खाऊा सँगै जाऊँला के धीरेन्द्रले उसलाई च्याप्प समायो उसका आँखा भए मिठा रामले मन लगाएर भात खान सकेन धीरेन्द्रको उपस्थितिले मात्र उसलाई केही घाँस कोच्न विवास पारेको थियो उसको यो दशा देखेर धीरेन्द्रलाई पनि भात थप्न मन लागेन धीरेन्द्र चुट्न उठ्यो र मिठाराम पनि उठ्यो दुई थाल भातको पाँच रुपियाँ तिरेर धीरेन्द्र सुपारी चपाउन थाल्यो उसले मिठारामलाई पनि एक कोटको दिन हात लम्कायो वा बा, बानी पनि छैन मलाई मन, मन पनि पर्दैन मेरो शा मेरो बाछन् नि खाने उसले मुख अमिलो पार्दै भन्यो उनीहरू त्यहाँबाट बाहिर निस्किए बाघु लापरबाहीले गर्दाखेरि फेल भयो कि म बा म्याथ र इङ्ग्लिसमा ट्युसन राख्थ्यो भनेर कतिचोटि भने पटकै सुनेर नि त उसका आँखा अझै रसिला थिए हे हेर मिठो फेल भएकै भन्ने ठहर अझै नगर नि तिमी भोलि भुल सुधार निस्किनु नि त सक्छ त्यसपछि मार्कसिट हेर्नु पर्यो मार्कसिट हेरेपछि पर रिटोटलिङ गराउन सकिन्छ कहाँ अहिले फेल भएको कुरा गर्छौ भा छ त्यस्ता कुनै कुराको आश छैन मलाई त्यसो भए अर्को वर्ष राम्ररी पढेर जाँच दिने यत्रो लामो जीवनमा जाबो एक वर्ष भने के हो त खै धेरेन्द्र मैले त मेरो बाको हालचाल देख्दा त यो घरमै एकछिन एक दिन पनि बस्नु मन छैन भागेर कलकत्तातिर जाम भन्ने लाग्छ अनि त्यहाँ गएर नि कहाँ सुख त होटलमा जुठो भाँडा माझेर बस्नु पऱ्यो भोकै भन त जुठा भाँडा त म माझ्दिनँ मा तर त्यहाँ गएर ड्राइभर हुन्छु म मेरो मामा त्यहीँ ड्राइभरी गर्छन् कुरा मिठा हो मिठाराम एक वर्ष यहीँ बसेर मेहनत गर त्यही राम्रो गर एसएलसी पास भयो भने खर्जारको जागिर खाएर पढाइ अघि बढाउनु पनि सकिन्छन्द्रले भन्यो त्यसपछि मिठाराम चुप लाग्यो उसको अनुहारमा झल्केको दुःख अझ बाक्लो भएको थिए हो रत्नपात पुग्दा घाम आगोको भु जस्तो भइसकेको थिए हो उनीहरू गौशाला जाने साझा बस कुर्न थाले न्द्रले दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेकोमा नरेन्द्रनाथ धेरै खुसी भए उनले तुरन्तै माइली दिदीलाई डाके र अष्टलाल अवाललाई बोलाउन पठाए अष्टलाल आइपुगेपछि नरेन्द्रनाथले भनेका त्योभन्दा अघि आज गएर गाउँ पञ्चायतको उपप्रधानदेखि सदस्यसम्म जम्मैलाई भोलि बिहान खाना खान आउने भनेर डाक्नु युवक संगठन, पौड संगठन, किसान संगठन, यी जम्मैका सभापतिहरूलाई पनि नबुल्नु फेरि अब कसलाई बोलाउनु पर्छ भन्ने कुरो त तँलाई थाहै छ हो कि होइन यतिको वर्षसम्म काम गरिसकिस् तँलाई मैले के भन्नु पर्यो अनि सहरबाट पनि पाहुनाहरूलाई बोलाउने हो र बाजे बोलाउने राष्ट्रिय पञ्चायतका माननीय सदस्य जिल्ला पञ्चायतका सभापति र उपसभापतिलाई मात्रै बोलाउने त्यति ठुलो भोल होइन क्या यो खालि धेरैन्द्र पास भएको यसो खुसियाली मन भनेर नै धीरेन्द्रको सफलताको उत्सव अद्भुत किसिमले सम्पन्न भयो दाल भात तरकारी खसीको मासु चिउरा र दहीको भव्य भोज खाएकाहरूले नरेन्द्रनाथको स्तुतिमा शब्दहरू खर्च गरे माननीय बियोगी श्रेष्ठ सहित जिल्ला पञ्चायत सभापति उपसभापति जिल्ला विकास अधिकारीको आगमनले त्यो दिन आनन्दपुर गुल्जार भयो भोजको अवधिभरि नरेन्द्रनाथको चमक र उत्तेजनापूर्ण भङ्गीमा हेर्न लायक थियो अनि छोरालाई पर पर के पढाउने अनुभव कुन्नी कुनै पाहुनाले सोध्थ्यो अब म त साइन्स पढ्नुपर्छ भन्छु मान्दै मान्दैन उनी स्पष्टीकरण दिन्थे पढाउनु त साइन्सै हो हजुर हजुरका छोरा डाक्टर इन्जिनियर नै भन्नु पऱ्यो नि मेरो पनि त यही चाहना छ इन्जिनियर बनाउने भन्छु यो केटु कुन र साइन्सले बनाएको छ म भुन्नै सक्दिनँ के आर्ट पढ्थ्यो ल अब हो आठ पढेर पनि त ठुलो प्रशासक त बन्न सकिन्छ नि अब मन्त्रालयको सचिव हुनुसके पनि राम्रै हुन्छ क्या हजुर अर्कोले ढाड हस्दै थियो खै मसित खुल्दै खुल्दैन बोल्दै बोल्दैन हाम्रो गरी नमिल्या हो कि देव र राक्षसगण जस्तो भयो बाउ छोरा त त्यसो होइन हजुर आमा गुमाएका केट केटी हुन्छन् क्या पछि पछि गएर सप्रिन्छ भन्छन् नरेन्द्रनाथको जीवनचक्र जान्ने अर्को मान्छेले यसो भनिरहेको थियो धीरेन्द्रलाई त्यो दिन कटाउन साह्रै गाह्रो पर्यो त्यस भोजको सम्बन्ध नघाँसिएको भए ऊ अर्कै एकान्तमा पुगिसकेको वा सहरतिर लागिसकेको हुन्थ्यो तर आफ्नै सफलताको बाहनामा आयोजित उत्सव भएकोले त्यस अवसरलाई उसले नागेर जान सकेन त्यसै दिन धीरेन्द्रले सुन्यो गायत्री पनि तेस्रो श्रेणीमा एसएलसीमा पास भइ छ किन हो किन आज त्यो पनि उसलाई आफ्नै खुसी झै लाग्यो त्यसको भोलिपल्ट ऊ सहरतिर हिँड्यो डेराबाट हिँड्दा साँझ पर्न लागेको थियो सूर्य चन्द्रगिरी पछिल्लोतिरबाट झरिसकेको थियो पुतली सड़कको चौबाटोमा पुग्दा सड़क छेउका पसलमा धमाधम बत्ती बल्न थाले टुकुचाको पुलनिथमा एउटा जड्याट भएर सुत्सलाई नागेर अगाडि बढ्यो रत्नपाकबाट केही मोटर गाडी साना हेडलाइट बाल्दै आइरहेका थिए पद्मकन्या कलेजको सामुन्यको सानो गल्लीबाट केही घर अगाडि सुजन तन्दुकारको तिन घर थियो झिङ्गटीको छाना भएको धीरेन्द्र त्यसको मोलढोकाबाट छिर्यो घरभित्र अर्कै गन्ध थियो कहिले घाम नछरेकोले चिसोको ओस भरेङ मुनिको खाल्डे चर्पीको दुर्गन्ध र लसुन छ्यापी हालेर तरकारी पकाउँदा उत्पन्न गन्धको मिश्रण सबै एकैपटक सुजनका बा भक्तलाल त खेती किसानी गर्थे बाघ बजारको फाँटमा उनको दुई रोपनी जमिन थियो त्यसमा वर्षायामा एक बाली धान लगाउँथे र हिउँदमा काउली लसुन राता मुला लगाउँथे त परिवारमा छजना थिए सुजनका दुईवटी दिदी एक बहिनी र बा आमा दिदीहरू बा र आमा खेतमा काम गर्थे बहिनी कन्या स्कुलमा पाँच कक्षामा पढ्थे उनीहरूको अरु आमदानी थिएन घर सानो भएकोले भाडामा लगाउन पनि मिलेको थिएन सुजन पहिलो श्रेणीमा उत्तीर्ण भएछ लब्धाङ्क पत्र हेर्दा उसले अनिवार्य गणित र ऐच्छणितमा क्रमशः नब्बे र त्रियानब्बे प्रतिशत ल्याएको रहेछ संस्कृत र नेपालीमा उसलाई डर थिए हो तर दुइटैमा चालिस प्रतिशत नागेर उत्तीर्ण भएछ शिवहरी शास्त्री गुरुसँगको ट्युसनले काम गरेको देखियो धीरेन्द्रको चाहिँ अनिवार्य गणितमा एक्कासी र ऐच्छिक जीव विज्ञान पढेकोले त्यसमा छप्पन्न नम्बर मात्र आएको थिए हो सबै जोड्दा पहिलो श्रेणीका लागि पुगेन सुजनलाई बा आमा छोरालाई इन्जिनियर बनाउनु पर्छ भनेर उनीहरूले सपना देख्न थालेका रहेछन् हामीसित धेरै धन सम्पट्टि पनि छैन तर पनि यो बाउचललाई जसरी पनि पढाएर ल्याउने हो भने सुजनका बाले भन हे उनी चालिस नागेर अदमैसी हुने बाटोमा थिए उनका कञ्चका रङ थाले का थे घामले खा पुरानों ताम झाई कालो थे हो। अब यही सुजन तो हम आशा अब इस पढ़ रहा दुख हर्च हमें दुख करजन की आमांद्र तीर हेरा भानि खाई मत साइंस नपढ़ मेरे तो इंग्लिश ठीक ठीक मट्स पढ़म कि धेरै बाबुले चाहिँ आर्ट्स पढ्ने भएपछि त सुजनसितको सङ्गत पनि छुट्ने भयो नि बाबु तर जरा भए पनि माया चाहिँ नमानुहोस् है बाबु सुजनका बाले माने धेरेन्द्रले भाबुक भएर टाउको हल्लायो ऊ सुजनको घरमा आधा घन्टा जति बसेर डेरातिर फर्कियो धीरेन्द्र कतै अनकन्टार ठाउँको कठिन पहाड उक्लिँदै थियो पहाड यति अग्लो थियो जति उक्लिए पनि टुप्पामा नपुगिने एउटा फेरो सकिन्छ फेरि अर्को आउँछ उक्लैँदै जाँदा एक ठाउँमा पुगेपछि बाटो सकियो अगाडि खतरनाक भेर थियो र पछाडि उक्लिएर आएको घोरेटो पनि गायब भएको थियो घरको मूल ढोका ढकढकयाको आवाज आयो त्यो आवाज लगातार बढेपछि उसको यात्रा रोकियो र सपनाबाट चेतनाको दशगजामा आइपुग्दा बुझिन्थे आवाजमा केही नजानिदो उन्माद मिसिएको थियो जसले गर्दा उनको स्वर बढी नै धोद्रो भएको थियो ऊ हत्तपत्त बत्ती बालेर ढोका खोल्न तल ओर्लियो ढोका खोल्न साथ रक्सीको गन्धको मुस्लो उसको नाकमा ठोक्की हो हेर रोजी गएर आज गऱ्यो आधो तर हेर धीरेन्द्र यो नै मेरो चाहिँ वा, अन्तिम हो भनेर बुझ है तिमी है जिब्रो के लरबराउँदै उनले भने र अघि लागेऊ ढोका बन्द गरेर माथि उक्लियो बसंतराज रक्सले फिट्टू भाई निके टाटा चलाक देखिथे उनका आंखा चाह गोलबेड़ा झाई राहता थे धीरेन्द्र सद समय, समय भावुक बने रुना खोज थे रक्सी नहीं होगी धीरेन्द्र बसंत को अनुहार यो भाव कहे नदैव रसीला हसीला स्वतंत्र रखिन्थे जुआ जित्वी अहंकार थियो बसंतराज रुने कुरा। कुछ हृदय को अपार दुखता उसको भाब हर एक नया बेकमें धीरेन्द्र ने कुरो बुझेन के भन्न खोजे बसंत उस आखा नजिमख्याई बसंत हे तरपानो रुस्ता बीच कने किसिम को समझौता होने रह जस्तो जस्तो कि महाभारतमा धृत राष्ट्र र भीष्मलाई हेर भीष्मले बाबुको बासनाका लागि आफूलाई बन्धक बनाए धृत राष्ट्रले धृतराष्ट्रले छोराका गलत महत्वाकांक्षा र अहङ्कारको अग्निमा आफूले होमे म त भीष्मको जस्तो ठाउँमा पनि छैन तर पनि म आफ्नो बाबुको लागि अहिलेको जीवनशैली पुरै बदल्न तयार छु अबको दिनमा मैले रक्सी खाएर आएछु भने तिमीले मेरो मुखमा मुत्नु र कौडा र तास छोयो भने चाहिँ मेरो हातै गाडिदिनु होला धीरेन्द्र त्यसपछि घाटमा बसेका वसन्त पानी खान भने उछिटिएर भान्सा खण्डमा पुगे उनले तानी पिए पानी, पानी खाएपछि पनि उनी सामान्य हुन सकेका थिएनन् उनको निधारमा अझै पसिना रसाइरहेको थियो अनि आज के भयो त नि त्यस्तो वसन्तै भन्नुहोस् त धेरै समयपछि धीरेन्द्रले सोध्यो के भएन भन न धीरेन्द्र के भएन वसन्तले उत्तेजित भएर उल्टै धीरेन्द्रलाई सोधे धीरेन्द्र अभाक भयो उनको दुःखको उत्तर उसले कसरी दिनुहु अब हेर धीरेन्द्र तिम्रो र मेरो डेराको जीवनको यात्रा अब सक्यो तिमी एसएलजी बास भो सुनेर असाध्य खुसी लाग तिम्रो बाले हिजो भोज गरे पनि मैले सुने तिम्रो कारणले तिम्रो बाले गर्वले नाक फुलाए तर मेरो भा अब मेरै कारणले मर्ने भए उनको कान्छु छोरोमा उनको सन्तानमा म एउटा मात्र लट्ठी अब दाई भिन्नै रहेर आफ्नो खाइजियो गरेर बसिहालै भइसक्यो अब मेरै कारणले भाले ज्यानै फाल्छन् भने चाहिँ म आफूलाई बदल्छु म चाहिँ घर घर उनको औँला टोकेर किरिया खान्छु र भन्छु बा अबदेखि म कहिले जुवाता छुन्न रन्डीबाजी गर्दिनँ र जान रोसिन खान् जनै लाउँछु र बाले गरिरहेको यावत कर्मकाण्डहरूको के भन्छन् उत्तराधिकार लिन्छु अनि वसन्त दाईले के कुरो गर्दै हुनुहुन्छ तपाईँ गुरुबा त हिजो दिनभरि हाम्रै घरमा आउनुहुन्थ्यो दाई उहाँको मुहार पनि उज्याले थियो त्यस्तो के अनर्थको घटना भयो त दाई भन्नुहोस् त है यही क्या तिम्रो घरको हिजोको भोज भतेल यी हाम्रो बालाई चाहिँ पीडा थपेछ हेर सायद उनले तिम्रो बा नरेन्द्रनाथ अधिकारीको भाग्यसँग आफ्नो भाग्यलाई तुलना गरे प्रधान पञ्चको छोरो यस्तो अनि मेरो छोरो त्यस्तो यही त होला मान्छेको अन्तर्मनका कुरा म थोरै भए पनि अनुमान गर्छु क्या तिम्रो सफलतामा तिम्रो बालले दर्शाएको खुसीले उनी पीडित भने खर फर्किएपछि राति झुन्डिएर मर्न भनेर नाउलो लिएर बुइगेला उक्लिए आमाले बेलुमा चाल भाइचन्द्र त बचेथे नि कसले ल्याएको थिएँ नि यो समाचार मैले त आजै दिउँछु अफिसमा हाम्रो गाउँको पिएन छ क्या कान्छो फुइयाल भन्ने त्यसैले सुनाएको सुनेपछि त मैले त एक्लै भट्टीतिर छिरेँ तर आज जति खाए पनि मलाई यो रक्सीले छोएन धीरेन्द्र सायद रक्सीले पनि बुझ्यो कि यो अन्तिमसँग हो भनेर बसन्त राजको कुरा सुनेपछि धीरेन्द्र पनि आफ्नो दुःखको पोया फुकाउन थाल्यो के भन्ने बसन्त हाम्रो बालिन मेरो सफलतामा जे गरेँ नि त्यो जम्मै बनावटी थियो हजुर त्यो कुरो देखाएर उनी एउटै तिरले दुईवटा चरा मार्न जान्थे एउटा सामाजिक लोक व्यवहारमा म आफ्नो टुरो छोराको साथमा छु है र म उसलाई माया गर्छु भनेर देखाउन अनि अर्को चाहिँ आफ्नो घमण्डर शक्तिलाई प्रचार गर्नु पहिलो कुरा नक्कली र देखावटी हो भने पछिल्लो कुरो सत्य र सक्कली हो वसन्तै त्यसो नभन धीरेन्द्र फेरि पनि तिमी प्रधान पञ्चो नरेन्द्रनाथ अधिकारीको खोट देखाउँदैछौ हुन त हाम्रो गाउँका इष्टदेवता हुन् जिउँदो जागदो व्यक्तित्व उनको तुलनामा मेरा बाकी हुन् मेरा बा त एउटा मधुरो घाम लाग दिनको अस्पष्ट छाया मात्रै हुने र गुरु बुझ्यौ त के राति यसरी धेरै बेरसम्म बसन्तराजले नरेन्द्रनाथको गुणगान आफ्नो बाको कायरताको वर्णन र आफ्नो विगत जीवनको समीक्षा गरिराखे धीरेन्द्र चाहिँ अबको दिनमा उनी जस्ता सहयोगी छुट्ने भए भनेर रा, पिरोली राख्यो त्यस रातको अन्तिम प्रहरमा मात्र उसलाई निन्द्राले छोप्यो भोलिपल्ट बिहान धीरेन्द्र भ्युज्दा बसन्तराज कोठामा थिएनन् ध्रका कलेजका दिनहरू स्कुलको कडा अनुपेर आएकोले होला अरू साथी धेरै उन्मुक्त रौजी र स्वतन्त्र तर धीरेन्द्र सधैँ मलेन्द्र निराश देखिन्थ्यो ऊ उनीहरूले भन्ने जस्तो नभएर ठिक उल्टो दिशामा हिँड्यो छाडा र स्वतन्त्र त भयो तर अर्कै आत्महता पारामा उसलाई सबका सब विद्यार्थी देखेर विरक्ति लाग्न थाल्यो मूर्खाहरू जीवनको लघु आकांक्षाले पीडित मुर्खाहरू छिटो अनुहारमा उसले एकै किसिमको भद्धा व्यित्र भन्दा बढी केही सकेन खेमराज गुरुको असफल आत्महत्या काण्ड पछि बसन्त राज डेरा छोडेर घरबाटै अफिस धाउन थालेका थिए त्यसपछि यता धीरेन्द्र डेरामा पनि एकले भयो अमृत साइन्स कलेजमा भर्ना भएको थियो भेट हुन्थ्यो कहिलेकाहीँ बाटोमा मात्र तर सुजन जहिले हतारमा देखिन्थ्यो प्रत्येक भेटमा सुजन एउटै कुरा फत पताउँथ्यो त्यो पनि एक सूत्रीय सपना राम्रो श्रेणीमा उत्तीर्ण हुने कोलोम्बो प्लान्टको अवसर हात पार्ने र इन्जिनियर बन्ने त्यति भनेर ऊ पर्ने देखाएर त्यहाँबाट भागी पनि हाल्थ्यो गायत्री एसएलसी पछि कलेज भर्ना भइन ऊ कुनै समय आफै पढेको आनन्दपुरको उही स्कुलमा प्राथमिक तहकी शिक्षक भए एसएलसी पछि केही महिनाका बीचमा उसले धीरेन्द्रलाई दुईवटा प्रेमपत्र लेखे अत्यन्त भावुक शैलीमा उसले दुईटै पत्रमा खुल्ला शब्दमा लेखेकी थिए म तिम्री अर्धाङ्गिनी हुँ मलाई ईश्वरले तिम्री पत्नी हुन पठाएको हो तर धीरेन्द्रले पत्रको जवाफ दिएन उसँग जवाफ दिने विषय नै थिएन ऊ गायत्रीले देखेको सपना कुनै दिन दुर्घटनामा पर्छ भनेर डराउँथ्यो उसलाई लाग्थ्यो उसका लागि आफ्नै घर समेत असजिलो छ परचक्री जस्ता बा र सानी आमा अनि दिन प्रतिदिन टाढिँदै गएका भाइहरू यसर्थ ऊ गायत्रीको आधा अङ्ग बन्ने बाटोमा हिँड्न सक्दैन उसको गन्तव्य त अर्कै छ यता उसको अर्को साथी मिठाराम खनाल चाहिँ फेरि पनि आउने वर्षको एसएलसी परीक्षाको निम्ति कसिएर पढ्न थालेको थियो यसरी एक्लो भएपछि धीरेन्द्र कविता लेख्ने लातमा फँस्यो उसको विचारमा कविता कभी कवितासितको संवाद भनेको कुनै एक्लो मानिसले आफैसित कुरा गरे जस्तै हो उसको यो कुनै समालोचकीय वा काव्य टिप्पणी थिएन यसका निम्ति उसले कुनै गहन पुस्तक पनि पढेको थिएन यो उसको मनमा हठात आएको एउटा तर्क मात्रै थिए यसरी ऊ नयाँ पागलपनको आविष्कारमा कवितातिर लाग्यो कवितामा उसका विषय अत्यन्त जटिल र खसरा हुन्थे अरू साथी जस्तो जाने ना। उसको हरेक रचनामा हत्या विध्वंस प्रलय अगति घृणा जस्ता बोझेल शब्द मात्र भरमार प्रयोग हुन्थे प्रेमको विषयमा कविता हुन्छ भन्नेमा ऊ भित्रैदेखि असहमत थियो प्रेम भनेको मूर्खहरू मात्र प्रेम गर्दछन् लोकमा जेलाई प्रेम भनिँदै आइएको हो त्यो वासनाको कोलाहल या स्वार्थको सामाजिक गठबन्धन बाहेक केही पनि होइन भन्ने उसको ठहर थियो यस किसिमको मान्यता र लगावले उसलाई कलेजका प्रेमवादी साथीहरूबाट धेरै डाँडा पुर्यायो प्रेम दोहपछि केही महिना ऊ ईश्वर निन्दाको पछाडि लाग्यो यो विचार उसमा किन र कसरी आयो भन्ने विषयमा त्यति स्पष्टता छैन खास गरी ईश्वर आफू जस्तो असहायप्रति उदार र न्यायप्रेमी नभएर पक्षपाती छ भन्ने लाग्न थालेपछि ऊ आफ्नो समयको नास्तिक बनेर निस्कियो ऊ हाका भन्दै हिँड्न थाल्यो कि ईश्वर मरिसक्यो हुन त यो उसको मौलिक आविष्कार थिएन उसले कुनै बुद्धिजीवीले कतै भनेको सुनेको थियो तर ऊ त्यस सूत्रलाई आफ्नो मौलिक आविष्कार झैँ ठानेर रा गौरवान्वित राख्यो, उसले आफूलाई दार्शनिक झैँ ठान्न थाल्यो था यसरी उसका मनमा असामान्य मूर्खताले शासन गरिरहेको बेला मनोहर श्रेष्ठसित उसको मित्रता हुन पुग्यो मनोहर श्रेष्ठसंग उसको पेल भेट बागबजार को भट्टी में थी हो। श्याम बहादुर को वाश पसलो भट्टी प्रख्यात थी साझ पड़े पी तरह का बिग्रिका कवि अनुशासनहीन प्रशासक चरित्रहीन पत्रकार रुच्चा गुप्तचर चामल को ठो वा ऐला खाना भोग्थे टुकुचाको पुल तरेर टुनिखेलतिर सोझिने बित्तिकै देव्रेतिर झेङ्गेटीले छाएका घरहरूको लहरमा त्यो बदनाम सुनाम प्रतिष्ठान थियो त्यस पसलका विषयमा वीरेन्द्रले कलेजको एउटा हाउडे साथीबाट सुनेको थियो त्यसपछि आफै खोजेर त्यो ठाउँ पत्ता लगाएको थियो मनोहरसँग भेट हुनु अघि ऊ त्यहाँ एक्लै तिन पल्ट गइसकेको थियो श्याम बहादुरको पसल घर तीन तलाको थियो भट्टीको काउन्टर भुइँतलाको ढोकैमा थियो सबभन्दा माथि तलाइगलमा भन्सा र त्यो भन्दा तलका दुई तलामा ग्राहकहरू बसेर खाने व्यवस्था मिलाइएको थियो भुइँ तलामा टेबल र रा मेच राखिएका थिए भने पहिलो तलामा नेवारी भोजे शैलीका लाम्चा सुकुलहरू बिछाइएका थिए भोजे सुकुलमा ग्राहकहरू पलेटी कसेर बस्थे र चमत्कारी मादक झोल नि श्याम श्यामबहादुर युवा भय पार गरेर प्रौढतिर लम्किरहेको होचोकतको मानिस थियो ऊ सधैँ अँध्यारो मुख पारिरहेको हुन्थ्यो भट्टीमा जवान उसलाई स्वास्नी उस सघाइरहेकी हुन्थे जो हसीली र वर्ष बितिसक्दा पनि श्याम बहादुरको कमजोरी थियो वास्तव थिएन तर श्याम बहादुर स्वास्नीलाई दोषी देखाउँथ्यो खानेकुरा र रक्सी थप्दा ऊ ग्राहकसँग अश्लील ठट्टा पनि गर्थे सायद यही कुरा र उसको तथाक माझोपन श्यामबहादुरलाई पस्दैन थियो र स्वास् नै उसको व्यापारको मुख्य शक्ति थिए काम र सुन्दरता नै व्यापारका मुख्य आधार थिए यो कुरा राम्रै थाहा भएकोले श्याम बहादुर बोल्दैन थियो फलेका हल्ली नै खुड्किला भएको भर्याङ उक्लिएर धीरेन्द्र त्यहाँ पुग्दा मनोहर श्रेष्ठ एउटा कुनामा अडेसिएर राङ्गाको सुकुटीसँग ठो मिल्दै दे थियो धीरेन्द्र जुत्ताफ उसको नजिकै गएर बस्यो मनोहर मसुक का विशेष किसिम को लयेन्द्र आकर्षित मनोहर लगभग धीरेन्द्र के उमेर को देखिथियो उसका आंखा चिमसा थे दुब्लो थी, थी गाला धस उठे कपाल झिङ थियो ओठको माथि र गालामा उम्रिएकाुले ऊ आफ्नो अगाडिको तल्लो लहर पनि एक अर्कामा खप्टिएका थिए र कोत्रे देखिन्थे समग्रमा मनोहर राम्रो थिएन तर धेरैन्द्र उसको शालीन मुस्कानले त प्रभावित हुन पुग्यो कस्तो छ पासान्द्रले उसलाई सोध्यो छैन अरे अमिलो छ यो तिमी नखाऊ हेर यो भोलि टाउ दुख्छ फेरि बरु चाहिँ यहाँको योभन्दा अहिले नै राम्रो छ हेरौ अहिला खाऊ पहिलो उत्तरमै उसले धीरेन्द्रलाई तिमी सम्बोधन गर्यो अनि तिमीले चाहिँ किन फेरि ठो त पाछ धीरेन्द्रले पनि तुरुन्तै उसको तिमीको बतला लिइयो अब मैले पहिले ताना भएर मागिहालेँ अब राष्ट्रिय सम्पत्ति हाम्रो किन फाल्नु मर खाएको यति सकेपछि म पनि ऐला त्यो साँझ ऐलाको मात र मनोहरसँगको भाग्योदय चिट्ठा जस्तो आत्मीयताले सीमा नाग्यो पछि भट्टीमा जति ग्राहक थपिए पनि अरूतिर धीरेन्द्रको ध्यानै गएन फान फनफनी टाउको घुम्न थालेपछि उनीहरू दुवैसँगै मादक गफ गर्दै बाहिर सडकमा आए र नठारिएर हल्लिन थाले राती निकै अबेर गफ गर्दै राखे त्यस अवधिमा दिल्ली बजार चोकको चटामरी पसलमा गएर गिलासऐ परीक्षा नावञ्जेल मनोहर श्रेष्ठ र धीरेन्द्रको साँझको दैनिकी श्यामबहादुरको वास पसलमा बस्ने र मात्ने बनेको थियो दिनहुँ उनीहरू त्यही भेटिन्थे र आफ्नो भागको निराशा खोक्थे परीक्षा भन्दा एक महिना अघिदेखि चाहिँ धीरेन्द्र त्यो आदत पूरै बिर्सेर टुप्पी कसेर पढ्न थाल्यो माघको उत्कट जाडोका दिनमा परीक्षा हुनुका के फाइदा पनि उठायो उसले झाडो भाइकोले सधैँ बाक्लो कोट लगाएर परीक्षाकक्षामा जान्थ्यो हरेक दिन उसँग पाइन्टको कम्बरभित्र कोर्टले छोपिएको किताब हुन्थ्यो जुन विषयको परीक्षा हुने हो त्यसैको परीक्षा कक्षामा किताब झिकेर चोर्ने अवसर हुन्नथ्यो तर एक घन्टा बितेपछि शौचालय जाने अनुमति मिल्दथ्यो सुरुको एक घन्टामा ऊ आफूलाई आउने जति प्रश्नहरूको उत्तर लेख्थ्यो र नआउने जति चाहिँ शौचालयमा गएर छिट छिटो पढ्थ्यो यसपछि आफ्नो ठाउँमा आएर सम्झँदै उत्तर लेख्थ्यो एसरी उसको परीक्षा सम्पन्न भयो र परीक्षाफल निस्कदा ऊ फेरि दोस्रो श्रेणीमा उत्तीर्ण भयो यस पटक नरेन्द्रनाथले छोराको सफलतामा कुनै खुसियाली मनाएनन् उनी धेरेन्द्रले विज्ञान नपढेर रद्दी विषय पढेकोले पहिले नै क्रुद्ध बनेका थिए एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण हुँदा भाले गरेको भोज उसलाई त्यति मन परेको थिएन तर आइए उत्तीर्ण हुनुलाई उनले कुनै महत्व नदिँदा उसलाई झनबढी पोल्न थाल्यो भाले किन यस्तो गरे सा पहिले भोज गरेको भा ऊ चिन्थ्यो होला तर उपक्षा गर्दा पनि उसको मन कोणेर पुग्यो ऊ भाषसित जसरी जुन कोणबाट पनि मत बजाउने मनोरोगले ग्रस्त बनिसकेको थियो उपन्यास हजार बाटो को छैट भाग यही सक आशा आज आज़को अंक रोचक तोचक लगे अंक में फेटौलाई ग्रुपन पौडे जयराम नगर कोटी राम सूत्रधार पवन राज प्रतिक्रिया काम श्रेष्ठ वंचार एट जी मेल